नमस्ते अनि धेरै धेरै स्वागत छ डेडी अर्फबाट इन्जोयमा कार्यक्रम जस्ट फर इन्जोयको साथमा उपस्थित भइसकेका छौँ टेक्निकल डिपार्टमेन्ट हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल अनि म चाहिँ तपाईँको दिलको साथी राजन दिल ग्रु अनि सँगै हुनुहुन्छ लक्ष्मण पनि खै लक्ष्मण बोल्नु अहिले किन लजाइराख्नु छ लजाउनु भएको कारण चाहिँ के हो भनेर जान्नको लागि चाहिँ सुन्दै गर्नुहोस् कार्यक्रम होइन तपाईँ कार्यक्रम जस्ट फर इन्जोयलाई प्रत्येक दिन सुन्न सक्नुहुन्छ एघार बजेको अर्पण खबर पछि लगभग लगभग बजे बजेसम्म कार्यक्रममा हामी तपाईको सन्देश तपाईको सम्झना अनि तपाईको जे म्यासेज छ त्यो राख्ने गर्दछौँ होइन रमाइलो कुरा एकदम एकदम राजनले भनेको कुराहरू सबै सत्य घटनामा आधारित छ होइन राजनले भनेको कुरा एउटा पनि झुट छैन तपाईँ आउन सक्नुहुनेछ शून्य र पाँच त्रिसठी हामी कार्यक्रम जस्ट फर इन्जोयमा रमाइलो गर्ने प्रयास गर्ने गर्नेछौँ राजनसँगै म छु लक्ष्मण सापकोटा त्यस्तै गरी टेक्निकल रुमबाट सपोर्ट मिलिराखेको छ राजको ढान्टाङ हो रास पनि खतरै हो नि अब पुरै फेलो कपडा लगाएर होइन भोलि चाहिँ अब देवघाट जाने सूर्य सारमा खाली खुट्टै हो नि होइन राज चप्पल पनि लाग्छ होइन भोलि बोलबम रे अब खै कसरी जानियो हो के गरी जाने हो भनेर भन्दा चाहिँ हिँडेरै जाने राज हुँदैन राजले हिँडेर जान्छ त अघि नै भनिसक्यो होइन अब भोलि नै थाहा हुन्छ राज हिँडेर रा जान्छ रा जान जा कि अब दौडेर जान्छ जा होइन त्यसको लागि अनि राजन के छ खबर राजनको अब मेरो खबर भन्दा नि यतिखेर चाहिँ नेपालको माहौल चाहिँ तातिरहेको अवस्था छ हेर्नुहोस् है नेपालको माहौल कुन अर्थमा तातिएको छ यो अर्थमा तातिएको छ कि मोदीजी आउनु भएको छ होइन सबैजना त्यतातिर कसिया छन् मोदीजी कई बेरा अड़ी मत्र त्रिभुवन अंतरराष्ट्रीय विमानस्थल में झरस एक्कीसवटा सलाइन भी खाइस अवस्था हो कि एकदम राजा ने होने सही होना अर्क दुख को घटना हिजो भोटे सीटु निदा थारीटना आठ जना मृत्यु खुलो खुलेन जान के जानकारी मछल् अपडेट भे अनुसार बिस्तारे बिस्तारे नदी खोलने क्रम चाह बढ़ विस्तारे पानी चेहरे बग्न शुरू भैं अपडेट पा अब अरु थप विवरण चाहे अब डेक्स्कमें संपर्क रख् राजन हम तमीसंग रही करा कर हाँसो मजाक सब कुरा होनेद कार जस्ट फर इंजोय मेंसइली आने पर्ने हो शून्य छप्पन्न पांच को लाइन में फिर भी सुन्न 32 तपाईको रत्तीस तब कोई खुला करम में एटा संग सुने राज को रोजाई में ब्यूटिफुल नंबर रहो स इस फिर आ तिमी दिन बाग्न सक्दिन नानी देउ हात मेरो साथ म कहिले छोड्ने छैन संसार सनजरी तिमलाई आफ्नो बनाउने फेरि स्वागत छ यो गीत पछि राजन बाहिर गएर गीत गुनगुनाएर आइरहेको जस्तो छ होइन होइन मैले यही पनि गा गाएकै हो गुनगुनाएकै हो तर त्यति राम्रो आवाज त छैन मेरो त्यो जब बल्ल थाहा भयो कि के हो, के हो वो की, की वो कुरा पहिलेदेखि थाहा थिएन होइन लक्ष्मणको त्यो सम्झना बिर्सना भन्ने गीतको चाहिँ बडै याद आउँछ अरे एकचोटि एकचोटि सम्झना बिर्सना थप्नु पर्यो नि त खै साथै नदिने होइन सात दिन रात म दिपानारायण झा पनि त होइन नि उताबाट राजले चाहिँ दिइरहेछ होइन राज जाओस् <laughs> <laughs> न त होइन राजको भन्दा लक्ष्मणकी सुना झन झन बढ्यो तिर्सना मेरो स्वर नराम्रो भयो नि लय चाहिँ मिलिएको छ एकदम त्यो हातको पारा पनि के भन्छ नि हातबाट निस्कने होइन शब्द शब्द उच्चारण पनि ठिक छ होइन तर स्वर चाहिँ अलि नभएको जस्तो लाग्यो मलाई होइन एकदम स्वर पनि भाग्य हो राम्रो नभएको कि राजनको एउटा बानी चाहिँ खराब छ कि अरूलाई खुसी बनाउनु होइन साथी तपाईँ पनि हेर्दै बेला रेडियो अर्फ एकछि चारफल प्रोग्राम जस्ट फर इन्जेक्सन देख्नुहुन्छ भने डायल गर्नुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँसँग रमाइलो कुराकानी तपाईँको सन्देश तपाईँको सम्झना तपाईँको आफन्त जनप्रिय जन माझमा राख्न सक्नुहुन्छ कार्यक्रममा आएर र समयिक विषयमा पनि विषयमा पनि कुराकानी गर्छौँ राजनको विषयमा पनि कुराकानी गर्छौँ होइन राजन राजनको भन्दा पनि लक्ष्मणको विषयमा कुराकानी गर्ने चाहिँ बोल रमाइलो हुन्छ कि अब त्यो माथि अहिलेको त्यो आवाज सम्झना बिर्सन आहा राजन राजन राजन राजनले राजन, राजन, राजन, मलाई अलिक बढी फुर्कायो जस्तो लाग्यो होइन होइन भएको कुरो कि यो जब मलाई कुनै मिडियाहरूबाट चाहिँ सम्झना बिर्सन बच्छ नि मलाई लक्ष्मणको याद आउँछ कि आँखाभरि झलझली जाल चाहिँ लक्ष्मण देखिन्छ आवाज यताबाट आइरहेको हुन्छ कतै लक्ष्मणले पनि गाइरह कि जस्तो लाग्छ कि अब अब यहाँभन्दा अगाडि नबढ फेरि अनि म कस्तो कतिसम्म हुँदो रहेछु भने होइन मेल सिङ्गरले पनि सम्झना बिर्सन भनिरहेको हुन्छ अनि त्यसपछि त्यो मेलको पाला सकिएपछि फिमेलले पनि सम्झना बिर्सन भन्दा त्यतिखेर पनि लक्ष्मणलाई नै सम्झिरहेको हुन्छु कि होइन होला त्यति एमेजिङ भोइस कि लक्ष्मणको आवाजमा चाहिँ होइन ठिकै छ अब राजनको गन्थन मन्थनतिर धेरै नलागौ है राजनले भनेका कुराहरू सबै काल्पनिक हुन् होइन त्यो कारणले गर्दाखेरि पनि हामीसँग कुराकानी गर्न चाहनुहुन्छ तपाईँ कोही साथी आउनु आउनु लागेको छ लक्ष्मण उहाँसँग कुराकानी गर्छौँ हजुर नमस्ते नमस्ते हजुर राजले उता न, के उतामस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ शान्तिजी देवघाटतिरको हालखर के छ चलफल कतिको छ हो कतिको छ देवघाटतिरको छलफल यतिखेर त देवघाटमा बोलबम ओहो है अनि यतातिर त्यो देवघाट मेला लाग्नेतिर चाहिँ आउने हो कि होइन शान्तिजी शान्तिजी तपाईँको आवाज थोरै एकदम बढाउने मात्रै सुनिआएको छ क्या अलिक अलिकति लाउडमा बोलिदिनुहोस् न है एकदम सानो आइरहेको छ पचास चिज बोल्नु पर्यो भन्न खोजेको कि लक्ष्मणले हो एकदम जोस दिएर बोल्नुहोस् न जस्ट फर इन्जोयमेन्ट हामी इन्जोय, इन्जोय गर्ने प्रायः <laughs> <laughs> अनि ल हेर्नुहोस् त अनि खानपिन भयो तपाईँको ओहो लक्ष्मणलाई नराखिकन एक्लैले खानपिन गर्नुभयो लक्ष्मण रिसाएर फुल्यो यहाँ भ्याग फुल्याए हो ल अहिले सरी भनिसक्यो भा रिसाउनु पर्दैन पर्दैन अब अब आवेशमा आएको छैन साम्य भइसक्यो रे सेता डराउनु पनि पर्दैन अनि शान्तिजी केही सम्झना सन्देश छ भने राख्न सक्नुहुन्छ हुन्छ कार्यक्रममा आउनुभयो निकै खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार शान्ति लामा हुनुहुन्थ्यो देवघाटदेखि उहाँको आवाज हामीले बुझियो पनि कति है तपाईँहरूले सुन्नु भएन फेरि पनि कोही साथी हुनुहुन्छ उहाँसँग पनि कुराकानी गर्छौँ हजुर नमस्ते कहाँदेखि सुन्ने सन्जुको पछाडि के छ होला सन्जु गुरुङ अनि सन्जुजी गाई घरतिरको हालखर सुनाउनुहोस् घाम लागिरहेको छ पानी परेर राखेको छ अनि सन्जुजीसँग हाम्रो पहिलो कुरा गाने हो पहिलो पटक सन्जुजी के गर्दै हुनुहुन्छ आजभोलि कहिले काहीँ उठेर पनि हिँडुल पनि गर्नुहुन्छ होला नि बसी बसै मात्रै नभइकन ओहो बाबा मम्मीलाई मात्रै हामीलाई पनि दिनु पर्यो लक्ष्मण पनि अलिकति मोटाउँछ कि तपाईँले बनाएर दिनुभएको खानेकुराले मोटाउने खाने होइन मलाई यही ज्यानै ठिक छ होइन राजनको चाहिँ अब कुदेर आउनु भयो अब त्यता देवघाटतिरै आउने प्लान थियो सोमबार त्यसै गर्नु पर्ला भोलि सोमबार फेरि बढ्दै बस्ने होला नि है सन्जुजी सम्झना केही छ भने राख्न सक्नुहुन्छ नभए साथीहरूलाई डेडिकेसन भए पनि राख्न सक्नुहुन्छ <laughs> दा दा मेरो बाबा, साथी साथी हुन्छ सन्जुजी कार्यक्रम लाग्यो अहिले सन्जु गुरुङ आउनु भएको थियो गाई घाटदेखि मुगलिङको आडैमा हो मलाई यता हेरेर राज त्यतै हो त होइन पूर्व जस्तो लागिरहेको छ है गाईघाट भनेको पूर्व हो दुईवटा गाईघाट होइन अब कताको भनेर कन्फ्युजन चाहिँ भयो मैले देखेको गाईघाट चाहिँ त्यति मान्छे मलाई चाहिँ पूर्वमा छ जस्तो लागेको है गाईघाट अब कन्फ्युजन है कन्फ्युजन लेज पनि मलाई कन्फ्युजन गराइदियो मजिक पनि छ कि एउटा गाईघाट भन्ने ठाउँ होइन पर्सा दुईटा भाष थियो हो कि गाईघाट पनि पर्सा भन्दा पनि चौबिस कोटी दुइटा छ नि चौबिस कोटी पनि दुइटा छ होइन चितौनमै पनि दुईटा कि होइन गाईघाटदेखि आउनुभएको थियो सन्जु गुरुङ होइन उहाँले पनि आफ्नो सम्झना साथीहरूको माझमा राखेर गइसक्नु भएको छ तपाईँ पनि आउन सक्नुहुन्छ शून्य र शून्य छपन्न पाँच त्रिसठी तिन सय एकदम एकदम यहाँ आइसकेपछि कुरा हुन्छ होइन मसँग पनि कुरा हुन्छ राजन चाहिँ अलि अलिअलि आवेशमा आउँछन् होइन उसले भनेका कुराहरू चाहिँ पुरै विश्वास नगर्नुहोस् फिल्टर गरेर बुझ्नु कति पर्सेन्ट फिल्टर गर्नुपर्ने फिफ्टी फिफ्टी होइन ठिकै छ अब <laughs> राजले धुमधडाक गीत बजाउने विचार गरिरहेको छ कि छैन <laughs> <laughs> राजको राज आज राज किन हो खै अलि सेन्टिमेन्टल मोडमा चाहिँ देखिराखेको छ राजप्री चाहिँ चेयरअप चे चे के के भन्छ त्यो अङ्ग्रेजीमा त्यति भन्न आउँदैन होइन हजुरबारी सिकाउनुहुन्छ एक बजे कार्यक्रममा एक्सेप्ट गर्छौँ होइन तपाईँ पनि एक्सेप्ट गर्नुहोला यति बेला भने तपाईँको लागि यो सङ त्यसपछि भने हामी सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्छौँ रेडियो अर्फ वान फोर पोइन्ट फाइभ मेगाहरू huteina mane kan ko huteina mane kan ko huteina koita yati yati yati yati ramri thi mane kan ko छाला तथा बिरामी बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाढीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरसो जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाग एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हात फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष घुनरिया धातु रोग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोली ट्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चोक चितवन फोन शून्य एम्बुलेन्स अन्ठानब्बे टाइल्स सेनेटरी एवं बाथरूम फिटिंग का सामान को हजुर हमी कहाँ दक्ष टाइल्स मिस्त्री दक्ष प्लम्बर टाइल्स सेचन फिटिंग का सामान सुपथ मूल्य में पाई हमी कहाँ रोकियो कंपनी धारो सात वर्ष को ग्यारंटी पांडा रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसीपनी उपलब्ध रह जानकारी कराइ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 ताड़ी बजा राइजिंग बेंक को ठीक अगाडी बाईस शून्य शून्य सात सैतीस लाग्यो चाड़ बाड़ कविजी बढ़ो मन को भा किए गृष हरे राम हामी कहाँ आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसार सुनचाँदीका गरगनाहरू तयार गरिन्छ साथमा पुराना गहना सातफेर तथा राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क हरिकृष्ण हरिराम सुनसानीको पसल रत्नगर दुई हाई स्कुल रोड चाड़ी, पूर्वाटर कृष्ण ढकाल सम्झौता ढकाल फोन नम्बर शून्य छप्पन पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक र अन्ठानब्बे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 खै के गर्ने कमन यार एसएसी पास हुन कुनै ठुलो कुरै छैन आमरे पूर्वी चुतनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि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 संपर्क रोज एजुकेशन सेंटर चार पर सासी फोन नंबर शून्य छपन्न पांच तिरियासी चौवालीस मोबाइल अंठानब्बे चार पचास उन्पचासबे पांच पचास अंठा दुई सठी टीवीएस कंपनी का बाइक तथा स्कूटर अब चौरा चोक बेटर टु थाउजन्ड इलेभेनमा स्कुटर अफ द इयरबाट सम्मानित मिटल बडी भएको वान टेन सिसी स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अर वानी 2009-2006, एक सौ टाड़ी चितुवन फोन नंबर शून्य छप्पन्न पांच बैसठी शून्य तेरह पेटिंग टीबीएस बाइक बाइक को यात्रा को भरपर्दी एता तिरा छोड़ी नजानुता योड़ी छोड़ी नजानुता नजानु भर खरा को फेसान को पांच लुगा जो था मन का मना मन का मन फैंस एक हजार में हाई स्कूल टाड़ी को बजाल मन का मन एक हजार में हाई स्कूलों टाड़ी को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 मन हाई को देखि किचनदेखिसम्म स्वदेशी र बिरसी हफिसानी घरको लागि फर्निचर पाएसी मा पनि सस्तो अनि नाम फाग्ने गरी हेरी हेरी आफ्नो भए आमा बुबा दिदी बहिनी लौ है दाजुभाइ भन्नु छै काी चो हजुर पूर्वी चितवनकै ठुलो र एकमात्र विश्वासिलो सस्तो फर्निचर रत्नगर दुई सिनेमा रोड टाँडी प्रोपाइटर अनिल अधिकारी मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी अधिकारी मोबाइल अन्ठानब्बे पाँच फोन शून्य छपन्न पाँच जिरा पढमसो वेलकम okay, दिस ब्रेक, राजनका राज राजन कुरा पनि सुनिराखेका छौँ त्यस्तै गरी राजको इशारा पनि देखिराखेका छौँ त्यस्तै गरी शून्य छपन्न पाँच त्रिसठी तीन सय बत्तीस र तेत्तिसमा आउनुभएका श्रोताहरूसँग पनि रमाइलो गर्ने प्रयास गरिराखेका छौँ होइन र घरिघरि लक्ष्मणको बकवास कुराहरूलाई पनि चाहिराखेका छौँ अहिले जति पनि कुराहरू गर्छु एकदमै राम्रो कुराहरू गर्छु होइन त्यो कुराहरू चाहिँ राजनले सुन्यो भने त्यसलाई लागू गर्यो भने पक्कै पनि राजन अझै अगाडि बढ्नमा चाहिँ सहज हुन्छ है जस्तो लाग्छ अरू चाहिँ त्यस्तै हो लक्ष्मणको आवाज चाहिँ साह्रै मिठो र सुमधुर र कर्णप्रिय हो त्यो सम्झना बिर्सन भन्ने गीत चाहिँ साढे नौ बजाएको यति राम्रो गाउन सक्ने मान्छे त कमै होला ठिकै छ अब त्यसको लागि अरू कुनै सङ्घहरू छैन लक्ष्मणको अब त्यो यो भनेको पार्ट टाइम हो कि यो गीतहरू गाउने जुन छ नि अनि यो अनि पोखरा गाम्ला के के किनेर ल्याम्ला भन्ने गीत नै छ नि लक्ष्मणको त्यो गीत चाहिँ के हो अब हजारौँ गीतहरू छन् होइन अब त्यो कुन चाहिँ गीत भनेर ठ्याक्कै मलाई माइन्ड पनि आउँदैन होइन त्यो कारणले गर्दाखेरि हामी गन्थन मन्थन गरिराखेका छौँ जस्ट फर इन्जोयमा सा। तपाईँ आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र पाँच त्रिसठी तिन सय तेत्तीस नम्बर डायल गरेर यतिखेर कोही साथी हुनुहुन्छ सम्पर्कमा सा। हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ टाढै जानुभएको थियो कि कसो हो एतै हुँदाहुँदै पनि यता चाहिँ भ्याउनु भएर आज भोलि लागि रेडियोबाट भएको भएर नदेखि भएन गरिहाल्छन् होइन ग्यास गरायो हो कि राजनले त्यही त त्यही सबैले लाएको देखा भएर चाहिँ राजनले चाहिँ पक्कै पनि लाउनु भयो होला भनेर ग्यास गरायो है हातमा चुरा नभए पनि हातमा मेहदी चाहिँ रहेछ है फेरि ए ल त्यो पनि रहेछ भनेपछि अब हजुरबाको चस्मै मैले लाउनु पर्ने भयो अनि खाना खानु भयो अनि सुनिताजी सोमबार चाहिँ व्रत बस्नुहुन्छ कि बस थु? बस छु? बस्छु बस्दिन ल ठिक छुमा साउन्ड नलागेको रहेछ कि है ठिकै छ सुन्ताजी अनि आज के छ त जस्ट फर इन्जोयमा रमाइलो गर्नको लागि हामीलाई ल्याउनु भएको उपहार छैन साथीभाइलाई सम्झना त छ होला नि हाम्रोतर्फबाट पनि उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना छ भनेर सुनाइदिनु होला है हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुटिन्छ नमस्ते सुनिताजी हुनुहुन्थ्यो कुमरोजन्ड लागेकै रहन्छ है कुराकानी गरौँ त्यो पनि लागेको छ कि भनेर तपाईँ पनि आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिस भन्दा भन्दै राजले अब चाहिँ विदा माग्नुपर्छ भनिरहेको छ है के गर्ने राज अब विदा लिने नि हामीलाई सिधै सम्पर्कमा आउनुभयो अब एकजना साथी लिन्छौँ हो राज अब एकजना लिन्छौँ पनि भन्नुभएको छ होइन राजले अब कोही एकजना साथीलाई मात्रै लिन सक्छौँ भन्ने कुरो चाहिँ हामीले पाएका छौँ ठिकै छ अब समय राजले दियो भने चाहिँ अब लिन लिने प्रयास गर्छौँ होइन अब राजले अब हुँदैन हुँदैन भनिरहेको छ अब विदा माग्ने बेला भइसक्यो अब अब सबैलाई धन्यवाद दिने जाने नै एक्ज्याक्टली अब त्यही गर्नुपर्छ किनकि अब विज्ञापन बज्नुपर्छ बाह्र बजे समाचार बुझाउनुपर्छ राज होइन ठिक छ तिनजनासम्म हामीलाई सुनेर साथ दिनुभयो शून्य छप्पन्न पाँच त्रिसठी र पाँच त्रिसठी आएर प्रयास रईलो करने प्रयासन मंथन सुनी दुनिया धन्यवाद तस्तरी कन्ट्रोल रूमवा हमी तीन जेलसम सहयोग राज्य आभार प्रकट करतेरबी दुई राजण सापकुटा विदा हम नमस्कार